गलकुट नगरपालिकासँगको सहकार्यमा उत्पादित कार्यक्रम परिवर्तनका आवाज एफएम ब्यान्डमा एक सय दुई थुप्रो चार मेघार्जसँगै इन्टरनेट अनलाइनमा डब्लुडब्लुडब्लु डट र मोबाइल एप गलकुट एफएम मार्फत एकैसाथ प्रसारण हुने गर्दछ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 आवाजपछि कार्यक्रम परिवर्तनका आवाजमा अबको प्रस्तुति परिवर्तन सम्वाद रहेको छ यस स्तम्भमा हामीले एकजना अतिथिसँगको कुराकानी प्रस्तुत गर्ने गर्दछौँ आज हामीले परिवर्तन सम्वादमा रहेर रह स्थायी घर गलकुट नगरपालिका वार्ड नम्बर छ चरौतीमा भई हाल भने गलकुट नगरपालिका वार्ड नम्बर तिनमा शिवांशु सेन्टर सञ्चालन गर्दै आउनुभएका देवेन्द्र नेपालीसँग कुराकानी गर्ने जमर्को गरेका छौँ विशेष गरी उहाँले स्कुलको जुत्ता पनि उत्पादन गर्दै आउनुभएको र उहाँसँग रहेर हामीले जुत्ता उत्पादन गर्ने तरिका साथै उत्पादन गर्दै गर्दाका समस्याहरू बजारीकरणको अवस्था र जुत्ता व्यवसाय सञ्चालन गर्दै गर्दाका अनुभवहरूको बारेमा रहेर कुराकानी गर्नेछौँ अब लागु उहाँसँग गरिएको कुराकानीतर्फ देवेन्द्रजी तपाईँलाई कार्यक्रममा स्वागत छ धन्यवाद तपाईँले यो पेसा सुरु गर्न लागेको कति समय भयो मैले यो पेसा सुरु गरेको चाहिँ दुई वर्ष भयो र अहिले चाहिँ तिन वर्ष लाग्छ दुई वर्ष चाहिँ पुरा भयो हजुर यो पेसा गर्नुभन्दा पहिला के के के गर्दै आउनुभएको थियो हजुरले पढ्दै थिएँ अनि सामान्य कृषि पनि गरिरहेको थिएँ कतिमा पढ्नुहुन्थ्यो म अहिले त टुवेल्भमा हो होइन हजुर यो पेसा गर्ने बेलामा चाहिँ म इलेभेनमा थिएँ त्यही नै हो अहिले चाहिँ पढ्न छोड्नुभयो हजुरले नै निरन्तर छ यसो म्यानेज गरेर पढिरहेको छु कृषि पनि गर्छु भन्नुभयो हजुरले कृषिमा चाहिँ के के गर्दै आउनुभएको थियो कृषिभित्र रहेर पनि कृषिभित्र चाहिँ सामान्य नै हो त्यस्तो एकदमै हाई लेभलको गरिरहेको थिएन होइन सामान्य तर त्यही अब घर गाउँले चाहिँ गरिराखेको थियो कुखुरा पालन होइन प्लस अब भैँसी पालन पनि गरिन्छ होइन मिसाएर सबै कुराहरू यो अब गोपियाहरू उत्पादन होइन अब प्याज स्याजहरू लगाउने लसुनहरू सामान्य नै हो होइन लगभग भन्दा अलिक बढी नै हो बेचबिखन पनि गरिन्छ हजुर बेचबिखनको लागि चाहिँ बजारसम्म कसरी ल्याउने गर्नुहुन्छ त्यही नै हो अब पसलहरूमा कन्ट्याक्ट गर्ने होइन अब के कति गरेर चाहिएको छ अब उहाँहरूलाई चाहिँ अब आवश्यक परेअनुसारको लिन सकिन्छ हजुर अहिले चाहिँ वर्तमान समयमा चाहिँ तपाईँले घलकुट नगरपालिका वार्ड नम्बर तिनमा भनौँ न एउटा जुत्ता पसल खोलेर बस्नुभएको छ विशेष गरी तपाईँले त्यो जुत्ता पसल सञ्चालन गर्दै गर्दा पनि त्यसभित्र रहेर रा पनि के के गर्दै आउनुभएको छ विशेष त मेरो अब पसल नै भयो होइन स्पोर्टहरू प्लस अब रिपेरिङ पनि हुन्छ अनि त्यस मैले स्कुलले जुत्ताहरू उत्पादन पनि गर्छु हजुर त्यही नै हो मेरो पेसा चाहिँ पसल नै हो मेन त स्कुलका जुत्ताहरू पनि उत्पादन गर्ने गर्नुहुन्छ हजुरले हजुर सानो उद्योग छ अथवा कसरी उत्पादन गर्ने गर्नुहुन्छ स्कुलको जुत्ता चाहिँ हजुर त्यति ठुलो होइन जे होस् माग अनुसारको उत्पादन गरिराखेकै छ सानसानै हो हजुर माग अनुसार चाहिँ अब उत्पादन गरिराखेको छौँ त्यो जुत्ता उत्पादन गर्नको लागि चाहिँ के के आवश्यकता पर्ने रहेछ जुत्ता उत्पादनको लागि चाहिँ सामान्य किसिमका अब मेसिनहरू सामानहरू चाहिन्छ होइन हजुर अब यसमा चाहिँ लाखदेखि डेढ लाखसम्मको सामग्रीहरू उपलब्ध गर्नुपर्छ हामीले हजुर त्यही नै हो त्यो सामान चाहिँ तपाईँले कहाँबाट ल्याउनु भएको यो चाहिँ हाम्रो होलसेल अब पनि पाउँछ होलसेल काठमाडौँतिर पनि पाउँछ हजुर हजुर त्यतैबाट अब यसो मिलाएर लिनुपर्छ तपाईँले यो भनिहाल्नुभयो स्कुलको ड्रेसको जुत्ताहरू उत्पादन पनि गर्ने गर्दछु भन्नुभयो स्कुलको ड्रेसको जुत्ता चाहिँ तपाईँले अर्डर आयो भने उत्पादन गर्ने गर्नुहुन्छ अथवा रेडी गरेर राखिराख्नुहुन्छ म्याक्सिमम् अब त्यही नै हो उत्पादन भइराखेकै हुन्छ होइन अनि माग अनुसार अब गर्नुहुन्छ भने त्यो अनुसार नै उत्पादन भइरहेको छ त्यो बनाएर राखेको पनि हुन्छ हजुर अर्डर गरेँ नि अब अर्डर अनुसार नै बनाइन्छ विशेष गरेर तपाईँले स्कुल पढ्दा पढ्दै यो पसल व्यवसायमा लागे भन्नुभयो हजुरले चाहिँ पढाइमा चाहिँ आफ्नो भविष्य कतिको देख्नु भएको छ हजुरले पढाइमा पनि राम्रै छ होइन अब ठिक ठिकै गरिरहेकै छु त्यस्तो राम्रो पनि होइन नराम्रो पनि होइन जस पास्ट अनुसार चलिरहेकै छु पास्ट पास्ट भइरहेको छु भविष्य चाहिँ कस्तो देख्नुहुन्छ पढाइमा पढाइमा नि ठिकै छ अब म ए अनुसार चल्यो भने चाहिँ राम्रो हुनसक्छ राम्रै होला भन्छु मैले यसमा पनि पढाइबाट पनि अनि मेरो पेसाबाट पनि राम्रै हुन्छ भन्छु मैले तपाईँले यो पेसा गर्दै गर्दा चाहिँ के कस्ता खालका समस्याहरू आउने गर्दछन् कस्ता कस्ता समस्याहरू झेल्नु भएको छ हजुरले पेसा गर्दै जाँदाखेरि त समस्या त आइरहेको छ होइन अब समस्याको बावजुद पनि हामी चल्नुपर्ने हुन्छ हजुर कस्ता समस्याहरू अब पेसाकै क्रममा अब समस्याहरू धेरै नै छन् होइन अब जस्तै अब जुत्ता उत्पादनमा चाहिँ अब तपाईँको हुन्छ नि त अब ल्यादरहरू कटिङहरू यताउति गर्नुपर्ने हुन्छ कति त्यो नाप छाँटको क्रममा चाहिँ मिस्टेक हुनसक्छ एनी मिस्टेक भएपछि यहाँ वेस्ट हुन्छ तिनीहरूमा नै समस्या नै छ प्लस अब भनेको बेलामा लाइन आइदिएन भने चाहिँ हामीले पेस्टिङ गर्ने क्रम हुन्छ होइन जुत्ताहरूमा पेस्टिङ गर्नुपर्ने हुन्छ यिनीहरू सुकाउनु पर्ने हिट गर्नुपर्ने हुन्छ यिनी क्रममा लाइनहरू भइदिएन भने चाहिँ अलिकति समस्यै हुन्छ यस्तो यस्तो समस्याहरू आइरहेको छन् हजुर त्यही नै हो तपाईँले भनिहाल्नुभयो ल्यादरको चाहिँ जुत्ता उत्पादन गर्ने गर्दछु भन्नुभयो विशेष गरेर यो कच्चा पदार्थ कहाँबाट ल्याउने गर्नुहुन्छ हजुरले यो बुटोल र काठमाडौँमा छ होइन हजुर न्यु रोड महाबोध यो काठमाडौँमा छ उहाँ चाहिँ होलसेलरहरू छ होइन त्यहाँ गएर अनि चाहिँ लिनुपर्छ धेरै टाढाबाट चाहिँ ल्याउनु पर्दछ हजुर टाढै नै भयो अब काठमाडौँ हामी बाबुलुङबाट काठमाडौँ जान त कम्तीमा एकदिनै लाग्छ हजुर टाढै भयो तपाईँले यो पेसा अङ्गाल्दै गर्दा चाहिँ यो पेसा गर्दै गर्दा चाहिँ समाजले कस्तो दृष्टिकोणले हेरेको पाउनु भएको छ राम्रै छ राम्रै भन्नुहुन्छ अब म उमेरले पनि खासै बढी भएको छैन लगभग एक्काइस बाइस हो होइन उमेरले पनि अब भन्नुहुन्छ यति सानो उमेरमा चाहिँ राम्रै गर्नुभएको छ भन्नुहुन्छ होइन ठिक छ उहाँहरूले नै राम्रो गर्नु दिनुभएको छ मलाई राम्रो भन्नुहुन्छ दियोस् राम्रै छ हजुर तपाईँले जुत्ता रिपेरिङ पनि गर्छु भन्नुभयो हजुर यो जुत्ता रिपेरिङ गर्ने यो सिप चाहिँ हजुरले कहाँ सिक्नुभएको यो चाहिँ हाम्रो दाजुभाइहरूले नि गर्ने काम हो होइन हजुर अनि त्यसपछि दाइहरूले नि गर्नुभएको छ र दाइहरूबाट मैले सिकेँ बेस्तै घरमा पनि सिक्दै थिएँ अब आफ्नो नानी अब हुन्छ नि त्यहीँ बिग्रेको तिनीहरूलाई बनाइराख्ने अनि बिस्तारै अब एक महिना जति दाईहरूकोमा पसलमा गएर पनि सिकेँ त्यसपछि यो सिक्ने ठाउँ पनि छनालाई मैले त घर गाउँमै सिकेको होइन हजुर सिक्ने ठाउँ पनि छ यो चाहिँ तालिम पनि दिन्छ जुत्ताहरू बनाउने अहिले त मेरो चाहिँ मिस्त्रीहरू छ होइन काम गर्नको लागि म पनि गर्छु मिस्त्रीहरू पनि छ मैले पूर्ण रूपमा जानेको छैन जुत्तै बनाउनलाई रिपेरिङ काम चाहिँ आउँछ बनाउने जुत्ता बनाउने चाहिँ मिस्त्रीहरू छ हजुर यो रिपेरिङ गर्ने सिप सिक्न चाहिँ कति समय लाग्दो रहेछ यो सिक्नको लागि त्यही हो अब सिपालु मान्छेहरूलाई अब एक महिना लाग्छ होइन अलि अब अलिकति नजानेको कुनै पनि उसै नलेजै नभए त अलि टाइम लाग्न सक्छ तपाईँले यो अङ्गाली रहेको यो आफ्नो पेसाप्रति कतिको सन्तुष्ट हुनुहुन्छ एकदमै सन्तुष्टि भन्नु पऱ्यो होइन अब जे भए पनि अब विदेशी भन्दा पनि अब स्वदेशी रोजगारै हो यो चाहिँ राम्रै छ भने आफ्नो ठाउँमा बसेर होइन राम्रै छ भनौँ सन्तुष्टि नै छु अब महिनामा तिस पैँतिस हजार होइन सामान्य कमाइ हुन्छ त्यसबाट चाहिँ विदेशमा पनि त्यही हो स्वदेशमा पनि त्यही त्यहाँअनुसारको लिस्टहरू राखिएको छ म सन्तुष्टि नै छु जेऊस आफ्नै गाउँमा बसेर पनि यो पेशा सञ्चालन गर्दै गर्दा चाहिँ हजुर एकदम सन्तुष्ट हुनुहुन्छ हजुर यो पेशा छोडेर अन्य केई गर्छु भन्ने सोच चाहिँ बनाउनु भएको छ कि छैन नै अहिलेसम्म राम्रै छ होइन अब नाफामै छौँ होइन हामी अब घाटैमा गएपछि त्यो चाहिँ मुड चाहिँ चेन्ज गर्नुपर्ने अवस्था आएमा अब त्यो चाहिँ छैन अहिले चाहिँ हजुर राम्रै छ चा, त्यस्तो चाहिँ प्लान छैन तपाईँले यो स्कुलको ड्रेसको जुत्ताहरू लगायत अन्य जुत्ताहरू पनि बिक्री वितरण गर्दै आइराख्नु भएको छ हजुर यो गलकुटमा चाहिँ यो जुत्ताको यो बजारीकरणको अवस्था चाहिँ कस्तो रहेको छ कतिको सहजै बिक्री हुने गर्दछ अथवा के कस्तो छ प्रतिस्पर्धा हो के अरे होइन अब त्यही प्रतिस्पर्धाअनुसार अब के कस्तो हुन्छ भन्ने कुरा अब राम्रै छ क्षणलाई होइन त्यही पनि प्रतिस्पर्धाको हिसाबले चाहिँ चल्नुपर्ने हुन्छ जस्तो यो स्कुलका हिसाबमा चाहिँ राम्रै छ चा उत्पादन अनुसार राम्रै गएको छ चा। आउट चाहिँ स्पोर्टहरू चाहिँ अब, अब त्यो पनि राम्रै छ नराम्रो होइन त्यही नै हो प्रतिस्पर्धाअनुसार चलिराख्नु परेको छ अझ बढी चाहिँ चा, यो स्कुलको ड्रेसको जुत्ताहरू चाहिँ धेरै बिक्री हुने गर्दछ हजुर स्कुल ड्रेसहरू उत्पादनमा चाहिँ अलि बढी नै हुन्छ होइन बिक्री पनि बढी नै हुन्छ यो स्कुलको ड्रेसको यो जुत्ता चाहिँ कस्तो कस्तो समयमा धेरै बिक्री हुने गर्दछ हजुरको विचारमा यस्तो अब नयाँ वर्ष सुरु हुन्छ अब वैशाखमा होइन त्यति बेला फास्ट फेलमा हुने क्रममा चाहिँ अब स्कुल भर्ना हुने टाइममा चाहिँ अलि बढी नै बिग्छ हजुर अरू बेलामा भन्दा सुरु सुरुमा त भनौँ न एक हिसाबले धेरै अब ग्राहकहरू नआउने जस्तो पनि हुन्छ सुरुमा चाहिँ त्यति बेला चाहिँ हजुरलाई यो पेसा छोडौँ कि जस्तो कुनै बेला चाहिँ त्यस्तो अनुभव भयो कि भएन हुन्छ किन नहुने अब सुरुमा त्यति धेरै नलेज पनि हुन्न व्यापार हिसाबमा होइन हजुर अब सुरु सुरुमा थाहा हुन्न सन्तुष्टि भन्ने कुरा कसैलाई नै हुँदैन त्यही पनि सुरु सुरुमा अलिकति डर पनि लाग्यो होइन हजुर एक दुई महिना चाहिँ अलिक गाह्रै हुँदो रहेछ बिस्तारै बिस्तारै चिनिजान गर्दै गर्दै गएपछि चाहिँ अब सजिलो भयो अहिले चाहिँ अब सामान्य तरिकाले राम्रै चलिरहेको हजुर सुरुमा चाहिँ अब ग्राहकहरू पनि नआउने धेरै समस्या चाहिँ झेल्नु हजुरले समस्या हुन्छ अब चिनिजाने कसैलाई हुन्न समस्याहरू झेलियो पनि अघि नै भन्नुभयो कृषि पेसा कृषि पेसा भित्र रहेर रा पनि यो बजारीकरणको अवस्था चाहिँ कस्तो रहेको छ पछिल्लो समयमा म अहिले चाहिँ कृषि अलिक कमै गर्यो होइन भन्नाले अब सामान्यतया घर गाउँमा जहिले पनि गर्छ होइन त्यही अनुसार गरिराखेको छ विशेष त मेरो अब ए पसलै भयो होइन त्यो पनि अब हल्का फुल्का उत्पादन भएको सामानहरू चाहिँ अब बजारमा अब सोध्ने होइन पसलहरूमा सोध्ने अब के ले ले ले ले के अस्ति आवश्यकता छ अनि त्यो आफूमा भएको सामग्रीहरू लिएर लिएर चाहिँ बेचिन्छ त्यही नै हो तपाईँ यो गर्दै आइराखेको पेसा चाहिँ अहिलेका युवा पुस्ताहरूले गर्न नचाहनुको कारण चाहिँ के जस्तो लाग्छ हजुरलाई पेसा चाहिँ अब कृषि र अनि मेरो पसलमा चाहिँ भन्न के चाहन्छु भन्दा अहिले जहाँसम्म मान्छेहरूलाई विदेशको चाहिँ भुत चढिसकेको छ होइन अब नेपालमा केही पनि गर्न चाहनुहुन्न उहाँहरूले जे हुन्छ विदेशीमै हुन्छ भन्नुहुन्छ होइन हजुर अब नेपालमा गर्न नि गाह्रो त गाह्रै छ होइन तर विदेश जस्तो भन्दा त अलिक सजिलै हुन्छ मान्छेहरूले नबुझेर हो नत्र नेपालमा धेरै सजिलो छ काम गर्नलाई होइन अब समस्या त छन् अब सरकारले कुनै कामहरू चाहिँ अब नीति नियमअनुसार चाहिँ हाम्रो केही पनि कामहरू चाहिँ अब राम्रोसँग उस भएको छैन नियम कानुन अनुसार चलाएको छैन कामहरू पनि अब जस्तै हामीले कुनै सामग्री उत्पादन गरियो तर बजारको अभाव छ अब हामीले चाहिँ अब सामानहरू उत्पादन गरिराखेको छ होइन अब त्यसलाई नै अब राम्रो खाले अब कुनै नियमअनुसार अब कुनै मान्यताअनुसार बेचबिखान गर्ने गरिएको छैन चुनौतीहरू छन् समस्याहरू पनि छन् होइन त्यही भएर पनि अब विदेशीमा अब हरेक कुराहरू चाहिँ अब टाइममा टाइम टेबल हुने हुनाले अब मान्छेहरूले सस मान्छन् कि जस्तो लाग्छ तर नेपालमा जस्तो सजिलो हुँदैन विदेश मलाई लाग्छ हजुर तपाईँहरू चाहिँ नेपालमै बसेर चाहिँ आफ्नो भविष्य भोलिको भविष्य चाहिँ कस्तो देख्नुभएको छ कतिको सहजता असहजता देख्नु भएको छ हजुर ठिकै छ राम्रै हुन्छ नेपालमा गरेपछि सबै कुराहरू हुन्छ आँट्नु पऱ्यो आफूले आँट्नु पऱ्यो होइन विदेश बराबरको कमाइ गर्न सकिन्छ एउटा मात्र पक्ष छैन हरेक पक्ष छन् काम गर्नको लागि कृषि क्षेत्रमा होस् औद्योगिक क्षेत्रमा होस् होइन हरेक क्षेत्रमा चाहिँ काम गर्न सकिन्छ एउटै कुरा यसले यो गर्यो त्यही गर्नुपर्छ भन्ने छैन कृषि क्षेत्र छ औद्योगिक क्षेत्र छ हरेक बाटाहरू छन् ती बाटाहरू हिँड्न सक्नुपर्छ हामी विदेशी क्षेत्रमा मात्र नभएर हाम्रो स्वदेशी क्षेत्रमा नै धेरै कामहरू छन् गर्न सकिन्छ जे नेपालमा पनि गर्न चाहिँ सकिन्छ हजुर नेपालमा थुप्रै काम गर्न सकिन्छ होइन हजार थुप्रे थ्रे काम करना सकता विदेशभंद मैं ठीक लम करना का हजार तब सालन करते आई भन न आई यो यह तबाल आई रख पेशा परिवारले में चाहे परिवार ने कहयोग हजरला हजुर एकदमै सहयोग सहयोग गर्नुभएको छ होइन जस्तो कि अब मेरो लगानी चाहिँ म विदेश गएको होइन होइन अब नेपालमै अब दाजुभाइहरूले चाहिँ हेल्प गर्नुभयो सुरुमा लगानी गर्नको लागि दाइ अनि अब घर परिवारहरूले यताउति सहयोग गर्नुभयो सङ्घ संस्थाहरूले सहयोग मिल्छ होइन सङ्घ संस्थाबाट पनि सहयोग पाउनुभयो हजुरले सहयोग भन्नाले ऋणको हिसाबले सहयोग पाएको होइन सङ्घ संस्थाबाट वा� होइन अब कुनै त्यस्तो हेल्प त होइन अनुदान त होइन त्यही पनि यस्तो ऋणको रूपमा चाहिँ अब सहयोग लिएको हो त्यही नै हो जेस तपाईँलाई चाहिँ सबैले चाहिँ सहयोग गरिराख्नु भयो तपाईँ एउटा दलित समुदायमा जन्मेर अनि दलित समुदायमा हुर्केको व्यक्ति पनि पढ्नुभयो तपाईँले चाहिँ आफ्नो जीवनमा यो जातीय विभेद चाहिँ कतिको भोग्नुभयो भोगियो जो भोग्नु यो, यो समाजै अब त्यस्तै कुराहरूमा अल्झिरहेको छ होइन भोग्नु पऱ्यो हो, भोगेको पनि छ होइन पहिलाको भन्दा चाहिँ धेरै नै परिवर्तन होला होइन तर भोग्नु चाहिँ अवश्य पर्छ कोही पनि मान्छेले भोगेका छन् मैले पनि भोगेको कस्तो कस्तो जातीय विभेद चाहिँ हजुरले भोग्नुभयो भोगियो अब हरेक कुराहरूमा भोगियो हो होइन जस्तो कि के भन्ने जाती अब जातीय विभेद चाहिँ अब घर गाउँमा छ होइन अब यसो तिमीहरूको घर नजिक जाँदाखेरि अब अब तिमीको घरमा केही काम गर्न जाँदाखेरि जस्तो कि अब खाजा खानुपर्ने होइन त्यस्तो भएपछि अब हामीले चाहिँ भाँडा आफै धुनु पर्ने त्यस्तै त्यस्तै केसहरू आउँछ खास धुने कुराहरू त ठुलो होइन होइन उहाँहरूले धुन सक्नुहुन्थ्यो होला तर उहाँहरूले चाहिँ धुना लगाउने होइन त्यस्तै त्यस्तै अब हामीले छोएको भाँडाहरू अलिक गाह्रो मान्ने धुनालाई त्यस्तो त्यस्तो चाहिँ बग्नु पऱ्यो मैले पनि हजुर अहिले चाहिँ कतिको परिवर्तन भएको पाउनु भएको छ हजुरले अब धरें माने सब मैं हो सकता है कोई कोई मैं अलग पुराना टाइप के माने अंधविश्वास में रहें माने तस्ती अब व्यवहार कर परिवर्तन छम अब ये धेरे नरिवर्तन छई कोई मैं तस्त अब धेरे नरवर्तन देख रहा मैं जातीय विभेदक हजर को पेसा संगड़ तपाईँले यो गर्दै आइरहेको पेसामा पनि भनौँ न एक हिसाबले चाहिँ जुत्ता रिपेरिङ गर्ने भनौँ जुत्ता मर्मत गर्ने चाहिँ नेपाली समाजमा छुट्टै एउटा जातले नै गर्ने गर्दछ भन्ने चलन पनि छ यो चाहिँ यस्तो समाजबाट आएको व्यक्ति हो भनेर चाहिँ तपाईँलाई कहिलेकाहीँ तल पारेको भनौँ अथवा होच्याएको अवस्था छ कि छैन त्यस्तो छैन त्यस्तो छैन होइन कोही आफ्नो मनमा कुनै तिनीहरूले अप्रत्यक्ष रूपमा मनमा लिने कुरा छुट्टै छ प्रत्यक्ष रूपमा भन्न चाहिँ सक्नुहुन्न होला होइन अनि त्यो भन्न पनि भन्न पाउनुहुन्न अनि नेमगानहरू थुप्रै छ होइन उहाँले बुझ्ने पुर्ने कुरा हो खासै यो पेसाले गर्दाखेरि मान्छे कहाँबाट कहाँ पुगेको छ होइन खास पेसा पेसाले मान्छेहरूलाई जीवनै दिएको छ अहिले यो संसारमा चाहिँ औद्योगिक क्षेत्रमा उत्पादन क्षेत्रमा अब जस्तो कि यो उत्पादन नभएको भए यी मान्छेहरूले अहिले यो हाम्रो यो जुन जातिले यो रिपेरिङ काम जुत्ता बनाउने कामहरू गरियो त्यसले गर्दा औद्योगिक क्षेत्रमा उत्पादन क्षेत्रमा आज नेपाल या संसार होस् ठुलो योगदान दिएको छ यिनै मान्छेले गर्दाखेरि आजको यो समयमा चाहिँ यति विकास भएको भन्ने चाहिँ हामीले आफ्नो मनमा लिनुपर्दछ होइन यिनीहरूले नभएको भए चाहिँ आज यो चाहिँ औद्योगिक क्षेत्रमा जस्तो कि कपडा उत्पादन होस् जुत्ता उत्पादन होस् होइन यिनी बिना चाहिँ हामी चाहिँ अँधुरो छौँ भन्ने कुरा चाहिँ अब जसले चाहिँ छ नि अब यिनीहरूले यस्तो काम गर्छ यस्तो काम गर्छ भन्ने सोच्छ नि तिनीहरूले चाहिँ बुझ्नुपर्ने कुरा मेन कुरा पोइन्ट यो मलाई लाग्छ पक्कै पनि तपाईँले यो पेसा चाहिँ अङ्गाल्ले गर्दा चाहिँ सुरु सुरुमा कतिको सङ्घर्ष गर्नु पऱ्यो हजुरले सङ्घर्ष गर्नुपर्छ होइन अब अब पहिलो कुरामा लगानी चाहियो गर्नुपर्दा होइन लगानीमा सङ्घर्ष छ अनि प्लस के भन्ने अब व्यापारको हिसाबले नि अब सङ्घर्ष गर्नुपर्छ ग्राहक बनाउने हिसाबमा नि सङ्घर्ष गर्नुपर्छ हजुर यो ग्राहक बनाउने कुरा पनि गरिहाल्नु भयो यो ग्राहक चाहिँ हजुरले कसरी गराउने गर्नुहुन्छ आफ्नो आफ्नो तरिका पनि हुन्छ एक हिसाबले ग्राहक बनाउने हिसाबले भन्दाखेरि नि अब कस्तो हुन्छ भन्दा मान्छेहरूलाई राम्रो होइन अब बोल्ने शैली हजुर प्लस सस्तो सुविधा दिन सक्नु पऱ्यो जस्तो कि मेरोमा सामान किन्न भयो भने चाहिँ मैले स्कुल जुत्ताहरू रिपेरिङ फ्री हुन्छ होइन सिलाइ पहिल्यै गरिदिएको पनि हुन्छ प्लस केही भइहाल्यो भने रिपेरिङ नै फ्री हुन्छ जस्तो त्यस्ता चाहिँ सेवा सुविधा दिएर चाहिँ ग्राहक बनाउने हिसाब चाहिँ मैले गरेको छु भोलिको दिनमा चाहिँ तपाईँले यो आफ्नो व्यवसायलाई कसरी अगाडि बढाउने योजना बनाउनु भएको छ हजुर प्लान्ट छ अझै यसलाई राम्रो गर्नै जानुपर्छ यो अहिले यो सीमित छ होइन यो हाम्रो बजारमा सीमित छ होइन बिस्तारै यो चाहिँ जिल्लामा चा हुन्छ होइन जिल्लामा पछि अब बिस्तारै गर्दै गएपछि अब नेपालभरि नै हुनसक्छ त्यस्तै त्यस्तै योजनाहरू हुनसक्छन् होइन मेरो पलान चाहिँ अहिलेसम्मलाई चाहिँ स्थानीय रूपमा सीमित छ स्थानीय रूपमा भन्दा पनि यो गोलकोट एरियामा सीमित छ होइन अब जिल्लामा नै हुनसक्छ त्यसपछि अञ्चल त्यस्तै अब हुँदै हुँदै जानुपर्छ त्यो क्रम चाहिँ हेर्नुपर्ने क्रम हो चाहिँ मेरो योजना चाहिँ हुँदै जानुपर्छ बिस्तारै हुन्छ भन्ने कुरा हजुर तपाईँ अगाडि नै भनिहाल्नुभयो स्कुलको ड्रेसको जुत्ताहरू उत्पादन गर्छौँ भनेर भनिहाल्नुभयो त्यो जुत्ताहरूमा चाहिँ यो गुणस्तरीयताको हिसाबले चाहिँ कतिको गुणस्तरीय हुने गर्दछ राम्रै हुन्छ यसमा ल्यादरहरू चाहिँ होइन एकदम राम्रो खाल युज गरिएको हुन्छ सोलहरू प्युर सोल हुन्छ होइन अब यो नलर्किने नमाचिने होइन छ महिनाको वारेन्टी हुन्छ अनि यस्तो यस्तो हिसाबमा चाहिँ राम्रै छ यसको क्वालिटी चाहिँ राम्रै हुन्छ हामी यो कार्यक्रमको अन्त्यमा पनि आइपुगेका छौँ अन्त्यमा चाहिँ तपाईँले रेडियो सुनेर बसिरहनुभएका श्रोतालाई के भन्न चाहनुहुन्छ मैं संपूर्ण लेन कुछ बुझ् पर्ने कुरा चाहते भांदा सब्जन पर्ने कुछ ये पेशा, पेशा का हिसाब से कसा कोई तला छेन ये पेशा के गसम संसार यहाँ आगे ती जाति संसार यहाँसम विकसित होगीजिक क्षेत्र में होस् पेशागत अब जस्तु कि काम के रूप होइन तिनीहरूले चाहिँ हामीहरूलाई धेरै नै योगदान दिएका हुन् र आज यत्रो विकासले फड्को मारिरहेको छ यिनीहरू बिना चाहिँ औद्योगिक क्षेत्र होस् साङ्गीजिक क्षेत्र होस् हरेक क्षेत्र होस् यिनी चाहिँ सम्भव थिएनन् आज चाहिँ सम्भवले गर्दा असम्भव कुरा पनि सम्भव भइरहेका छन् होइन यिनी कुराहरू बुझ्नुपर्छ यिनीहरूले गर्दाखेरि हामी यहाँसम्म आएको भन्ने कुरा चाहिँ बुझ्नुपर्छ भन्दै उहाँहरूलाई यिनी कुराहरूमा चाहिँ राम्रो कुराहरू चाहिँ सोचिदिनुहोला भन्न चाहन्छु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 प्रतिक्रिया प्रति दिन नभुल्नुहोला प्रतिक्रियाको लागि हाम्रो स्टुडियोको टेलिफोन नम्बर शून्य अडसठी चार बाह्र शून्य त्रिचालिसमा फोन गरी प्रतिक्रिया दिन सक्नुहुनेछ यति बेरसम्म रेडियो सुनेर साथ दिनुभयो श्रोता तपाईँलाई धन्यवाद प्रविधिमा रहने मित्र निराजन बगालेलाई विशेष आभार व्यक्त गर्दै आजको श्रृङ्खलाबाट म विशाल विज्ञापनि आज्ञा चाहन्छु ज्ञान सूचना र मनोरञ्जनको लागि सामुदायिक रेडियो गलकुटे एफएम एक सय दुई थप्रो नमस्कार